टन विस्तारमेरिमी कार्टरले स्थापना गरेको सेन्टरले द कार्टर सेन्टर मङ्सिरमा हुने भनेको दोस्रो संविधान सभा निर्वाचनको लागि सरकारी स्तरबाट पर्याप्त तयारीको अभाव र नागरिक तहमा उत्साहको कमी र राजनैतिक सहभागिता निक की कम देखी को निष्कर्ष निर्वाचन आयोग द्वारा हाल मतदाता नावावली दर्ता प्रक्रिया को, को, को पर्यवेक्षण प दल नागरिक समाज र मतदातामा निर्वाचनप्रति पर्याप्त चासो र सहभागिता नदेखिएको निष्कर्ष निकालेको हो पर्यवेक्षणका क्रममा नागरिकता वितरण र मतदाता दर्ता प्रक्रियाबारे अन्य रहेको र मतदाता शिक्षाप्रति कम जानकार पाइएको राजनैतिक दल नागरिक समाजमा समन्वयकारी भूमिका हुनुपर्नेमा सहभागिता नै कम देखिएको मतदाता दर्ताभन्दा नागरिकता प्रमाण पत्र लिनको लागि धेरैको चासो पाइएको काटोर सेन्टरले जनाएको छ काटोर सेन्टरले आज पोखरामा आफ्नो पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन आयोग नेपाल सरकार राजनैतिक दल नागरिक समाजलाई संविधान सभा निर्वाचनको लागि प्रारम्भिक प्रक्रिया थाल्नु अघि केही सुझावसहित सिफारिस गरेको छ कार्टुर सेन्टरका नेपाल निर्देशक डेभिड ह्याम्पिटनले मतदाता नावली सङ्कलन गर्न जानु अघि यस सम्बन्धी शिक्षा र प्रचार प्रसार बढाउन आयोग र सरकारलाई सुझाव दिनुभयो अहिलेको एकमै अवधि अपर्याप्त रहेकाले यो अवधि बढाउन पनि उहाँले आयोगलाई सुझाव दिनुभयो सेन्टरले तराईपा र हिमाली जिल्लाहरूमा नागरिकताको अभावमा धेरै योग्य नागरिकले मतदानको लागि दर्ता हुनबाट वञ्चित हुनु परेको तथ्यलाई महत्वपूर्ण रूपमा लिएको जनाएको छ धेरै विवाहित महिलाहरूले यो समस्या भोगेको उसको थम्याई छ सेन्टरले एकीकृत घुम्ती सेवा प्रदाय शिविरहरूको परिचालनलाई निरन्तरता दिन संयुक्त नागरिकता वितरण तथा मतदाता दर्ता कार्यक्रम टोलीहरूलाई सबै गाविसमा परिचालन गर्न यस्ता शिविर पुग्नु अघि नै योजना तथा प्रचार प्रसार सुधारको लागि पर्याप्त समय छुट्याउन निर्वाचन आएका जिल्ला तहका कार्यालयहरूको औचित व्यवस्थापन गरी कर्मचारी हेरफेर सम्बन्धी कुनै पनि अनिश्चितता कम गर्न सरकारलाई सुझाव दिएको छ अस निर्वाचन आयुक्त डाक्टर रामभक्त पीभी ठाकुरले मङ्सिर अगाडि नै निर्वाचन गराउने अभियानमा निर्वाचन आयोग जुटेको बताउनु भएको छ उहाँले वर्तमान सरकार र निर्वाचन आयोगको मूल कार्य नै निर्वाचन गराउनु भएको भन्दै निष्पक्ष भएरह विश्वसनीय निर्वाचन गराउन आयोगले पूर्ण प्रतिबद्धताको साथ कार्य गरिरहेको बताउनुभयो आज बिरगंजमा आयोजित पत्रकार भेटघाटमा आयुक्त ठाकुरले मुलुकमा देखिएको विद्यमान समस्याको निकासका लागि निर्वाचन अपरिहार्य भएको उल्लेख गर्दै सरकार राजनैतिक दल र आम नागरिक सबैको चासो अहिले निर्वाचनै भएको ले तोकेको समयमा नै निर्वाचन हुने विश्वास व्यक्त गर्नुभयो आयुक्त ठाकुरले सबै नेपाली नागरिकले सहज रूपमा मतदान गर्न पाउने वातावरण सिर्जना गर्न आयोगले वृद्धा ब्रिदा वृद्ध र अपाङ्ग मैत्री निर्वाचन प्रणालीको विकास गर्न लागेको उल्लेख गर्नुभयो विवादित विषयमा सहमति जुटारा संविधान सभाको मिति तय गर्न बसेको उच्च स्तरीय राजनैतिक समितिको बैठक बिना निष्कर्ष सकिएको छ नयाँ वानेश्वरमा आज बिहान बसेको बैठकमा दलहरूले आफआफ्नो अडा नछाडेपछि कुनै निर्णय भने हुन सकेन बैठकपछि कंग्रेस उपसभापति रामचन्द्र बौडेले संविधान सदस्य संख्या चार नै कायम गर्ने लगभग सहमति नजिक पुगेको बताउनुभयो दलहरूबीच थ्रेस होल्ड र उम्मेद्वार हुनुको लागि चाहिने योग्यताको विषयमा कुरा मिल्न सकेको छैन नेपाली कंग्रेस र एमाले राख्नुपर्ने अडा राखेका छन् भने कृत नेकपा माओवादी र मधेसी मोर्चा त्यसको विपक्षमा छन् नेपाली कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले मन्त्री परिषदका अध्यक्ष खिलराज जेग्मीमाथि अनावश्यक संका गर्न नहुने बताउनु भएको छ दाङको फालुवाङमा आयोजित कार्यक्रममा पौडेलले वर्तमान सरकारले नै चुनाव गराउने बताउनुभयो सबै दल मिलेर बनाएकाले यो सरकारमाथि शङ्का नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो मुलुकमा स्थायित्व र विकासका लागि नेपाली कङ्ग्रेस पहिलो पार्टी बन्नुपर्ने भन्दै उहाँले कङ्ग्रेस बिना अरू कुनै पार्टीले मुलुकलाई निकास दिन नसक्ने दावी गर्नुभयो पौडीले मङ्सिरसम्ममा चुनाव हुने भन्दै त्यसमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गर्नुभयो Yeah, yeah, yeah. नेकपा माओवादीका सचिव देव गुरुङले अब सुरक्षा निकाय मात्र ध्वस्त हुन बाँकी रहेको बताउनु भएको छ संयुक्त जनआन्दोलन परिचालन समिति कास्कीले पोखरामा आज आयोजना गरेको प्रतिगमन र निर्वाचन विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै गुरुङले यस्तो बताउनु भएको हो उहाँले भन्नुभयो कार्यपालिका सक्यो न्यायपालिकालाई अपाङ्ग बनाइयो अब सुरक्षा निकाय ध्वस्त हुन बाँकी छ यो सरकारले काम गर्न नसकेकोले सुरक्षा निकायले शासन सञ्चालन गर्ने भनेर घोषणा गरे पनि अचम्म पर्नुपर्ने अवस्था नरहेको गुरुङले बताउनुभयो प्रतिगमन र निर्वाचन विषय कार्यपत्र समेत प्रस्तुत का गुरुंगक्ति को डिजाइन में चले व बढ़्द गर्मी, को को को गर्मी ब्रिदा ब्रिदा के कारण चितवन को जनजीवन प्रभावित होमी ले वृद्धा वृद्धा और केटाकेटी बड़ी समस्या में पड़े भरतपुर अस्पताल में को चाप बढ़े अस्पताल ने जानक अस्पताल का मेडिकल रेकर्डर नारायण प्रसाद रिजाल नेमी के सुरुआत भेस बिरामी को चाप बढ़ेन्मेकी जिला नवलफरासी तनहू धादिंग मकवानपुर लगात का जिला बिरामी अस्पताल में आने करर्मी कारण बजार में सद सर्वसाधारण को आवत जावत दिवसों को समय में विद्यालयले बिहानी कक्षा सञ्चालन गरी पचन पाठन गराइरहेको छ <ण्णागा> सिनको एक पोल्ट्री प्लान्टमा भएको आग लागिमा परि कम्तीमा एक सय बाह्र जनाको मृत्यु भएको छ सरकारी समाचार एजेन्सी सिन्भाका अनुसार झिलिङ प्रान्तको देहस्थित बुड पोल्ट्री प्यान्टनमा आज बिहान आग भएको थियो आग लागि शुरू इलेक्ट्रोनिक सिस्टममा तीन विस्फोट सुनिएको थियो पोल्ट्री प्लान्टमा रहेको करिब एक हजार कर्मचारीलाई उद्धार गरिएको छ गोर्खा कप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा सुमन लामाको ह्याट्रिकको मद्दतै रानी पोखरी कर्णटीमा आरसिटी विजयी भएको छ दस्त रङ्गशालामा भएको खेलमा आरसिटीले नलफ्रासीको देशभक्त क्लबलाई पाँच शून्यको फराकिलो अन्तरले पराजित गरेको हो जितपछि आरसिटी क्वार्टर फाइनलमा पुगेको छ आरसिटीको जितमा सुमन लामाले पैँतालिस पैँसठी र अडसठी मिनटमा गोल गरे त्यस्तै रोमन लामिसानेले अठ तथा प्रदीप मल्लले पचासी मिनटमा एक एक गोल गरे अहिले अहिले थ्री स्टारले विभागीय टीम को सामना गरिरहेको छ हौस् ताह चार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार त्यसो भएर बाइकमा घुम्न एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणाली बाइक लै हाल्छु